स्वागत भेट्न आइसकेका छौँ प्रभृति कक्षमा हुनुहुन्छ यति बेला रिजन अनि थाहा नै छ अर्पण शुभ साझको यो बसाइ लिएर हामी हरेक दिन आउने गर्छौँ साँझ सात बजेपछि आउँछौँ करिब करिब साथ दिनसम्म तपाईँ सँगै रहन्छौँ र मिठा मिठा लुक भाकाहरू तपाईँको माझमा राख्छौँ आज पनि त्यही नै चर्चित लुकभाकाहरूको साथमा तपाईँको आफन्तलाई तपाईँको सम्झना सातवटाको लागि आइसकेका छौँ दुईवटाबाट पनि तपाईँको लागि खुला गरिसकेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी र शून्य आउन सक्नुहुन्छ यो साँझको बेला एकैछिन तपाईँ म अनि हामी सबैजना मिलेर रमाइलो रु, गर्नुपर्छ मिठा मिठा लोकभाकाहरू आजको कार्यक्रममा मैले तपाईँको लागि लिएर आएको छु र आफन्तलाई सम्झिन मन लागेको छ भने तपाईँ फोन प्रयास गर्दै गर्नुहोस् यो बिचमा म तपाईँलाई जानकारी गराउँछु आजको अर्पण शुभ साँझको व्यवसायसँग सहकारी गरेको सौभाग्य वस्त्रालयको बारेमा तपाईँलाई सटिङ सुटिङका त्यस्तै गरी रेमन्ड कम्पनीबाट ब्रान्डेड सामानहरू चाहिएको छ विवाहको लागि व्रतबन्धको लागि आवश्यक साडी कुर्ता सुरुवालाहरू चाहिएको छ भनेदेखि चाहिँ तपाईँले यी सम्पूर्ण सामानहरू अलिक सुपद मूल्यमा पाउनुहुनेछ सौभाग्य वस्त्रालयबाट जुनसुकै सामानहरू नयाँ नयाँ नया, नया फेसनमा आएका कपडाहरू तपाईँलाई चाहिएको छ भनेदेखि पनि तपाईँले सम्झिनुहोला सौभाग्य वस्त्रालयलाई जुन कृषि विकास ब्याङ्कको पहिलो तल्लामा छ सोराहा चोकमा यो जानकारी तपाईँलाई गराउँछु प्रोभाइडर हुनुहुन्छ जीवन बाबु सिलवाल मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न छप्पन्न चा तिन सय नब्बेमा तपाईँले फोन गर्नुभयो भने अझ धेरै जानकारी लिन सक्नुहुनेछ सौभाग्य वस्त्रालयको बारेमा आज़ जानकारी दिने एकैछिन पछाडि व्यवसायमा पहिलो सहभागी भएको छ अनि भकुलर हामी पनि भकुलरमै छौँ है रक्नु भयो ठिकै छ हजुर सम्झिने रुभ साँझको व्यवसायमा तपाईँ पनि आउन चाहनुहुन्छ यो साँझको बेला एकैछिन भयो भने दिनभरिको थकालाई चाहनुहुन्छ भने फोन दायर गर्नुहोस् शून्य छपन्न पाँच त्रिसठी र शून्य छपन्न पाँच त्रिसठी अनि आउनुहोस् हामी तपाईँको सम्झना तपाईंहरु सबैजना फन्टासम्म पुर्याउँछम र तपाईको थकालाई के हदसम्म भए पनि कम गराउने कोसिस गर्नेछम यतिबेला को साथी आइ सक्नु भएको छ रिजणको संकेत मिलेको छ उहाँलाई स्वागत गर्छु नमस्कार नभए हजुर के का कामतिको बोल्दै हुनुहुन्छ हजुर म शान्तिचोकबाट बिमला दुवारी शान्तिचोकबाट बिमला दुवारी हजुर के गर्नुहुन्छ बिमला जी हजुर यति के बस्नुहुन्छ त यति के बसी बसाउछ अनि शान्तिचोक तिरको नयाँ नयाँ हालखबर के छ आफ्नो अर्पण कतिको सुन्नुहुन्छ अनि मेरो हस्बेन्ड हुनुहुन्छ विवेकमा घरको लागि हजुर मेरो छोराछोरीको लगाएर सम्पूर्ण बिमला दुवरी भनेर चिने नचिने सम्पूर्णको भ्याली हुन्छ बिमलाजी आउनुभयो खुसी लाग्यो फेरि फेरि पनि आउँदै गर्नु होला है त नमस्कार नमस्कार विमलाजी आउनु भएको थियो यति बेला र अर्पण शुभ साँझको यो बसाय बसा तपाईँ सुन्दै सुन्दै हुनुहुन्छ सौभाग्य वस्त्रालयले आजको कार्यक्रमसँग सहकारी गरेको छ तपाईँलाई सटिङ सुटिङका रेम कम्पनीबाट ब्रान्डेड सामानहरू चाहिएको छ भने तपाईँले सम्झिनुहोला सौभाग्य वस्त्रालयलाई जुन सुचुकमा रहेको छ शून्य छप्पन्न पाँच फोन गर्नुभयो भने अझ धेरै जानकारी लिन सक्नुहुनेछ एकपटक तपाईँ प्रत्यक्ष आफै जानुहोस् त्यस त्यहाँ पाउन यो बेला के भन्नुभयो संतलाल संतलाल, संतलाल जी. न्तलाल तामाङ्तलालजी राम हुनुहुन्छ आवाज सुन्न सकेनौँ हामीले ठिकै छ तपाईँ फोन प्रयास गर्नुहोस् दुईवटा ब्याट्री तपाईँको लागि खुल्लै छ तपाईँको सम्झना आफन्तसम्म पुर्याउनका लागि आएका छौँ त्यसो त हरेक दिन आउँछौँ साँझ सात बज्ने बित्तिकै तपाईँको माझमा उपस्थित हुन्छौँ करिब करिब आधी घन्टा तपाईँसँगै रहन्छौँ मिठा मिठा लुक भाकाहरू माझमा राख्छौँ र यति अर्को एकजना साथी हुनुहुन्छ म उहाँसँग कुराकानी गर्छु त्यस पछाडि हामी एउटा मिठो भाका सुन्छौँ हजुर नमस्कार हजुर नमस्कार हेलो नमस्कार काबाटको बोल्दै हुनुहुन्छ हजुर म लौरीघोलबाट मन्नु वाले लौरीघोलबाट हजुर यही ताडी लौरीघोलबाट मन्नु वाले मन्नु वाले हजुर अनि के गर्नुहुन्छ मन्नु जी म बसीबसाई छ बसीबसाई छ है ला ठीकै छ अरु बरु शुभ साझ कतिको सुन्नु हुन्छ ह्याले हजुर कतिको सुन्नु हुन्छ कार्यक्रम कार्यक्रम मस्त एकदम सधैं सुन्छु तर फोन लगाउँदा अनि ट्राइ गर्दा ल्याग्दैन अनि त्यस्तै न? लागिहाल्यो नि कुराकानी हुन सकिराखेका छैन मन्नु, मन्नु सम्झिनु <laughs> अनिखेतमा मेरो सालोलाई हुन्छ जी अनुभव खुसी लाग्यो सुनेर साथ दिनुहोस् कहिले काहीँ फोन लागिहाल्यो भने फुर्सद भइहाल्यो भने सम्झिनुलाई नमस्कार मनजी हुनुहुन्थ्यो नि किनेर मैलेसँग कुराकानी गरिदिनु भयो अर्पण सुबसाजको व्यवसायमा तपाईँ पनि आउन चाहनुहुन्छ भने दुईटाबाट तपाईँको लागि खुल्लै छ अरू कसैको लागि होइन जसले अर्पण सुबसाज गर्नुहुन्छ लोकगीत सङ्गीतलाई माया गर्नुहुन्छ रेडियो अर्पणलाई माया गर्नुहुन्छ तपाईँको लागि दुईवटा बाटो खुल्लै छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी यति बेला भने हामी एउटा मिठो भाका सुन्छौँ केही समय अगाडि निकै नै चोर्चामा रहेको भाका हो निकै नै मिठो छ यो गीतको शब्दहरू निकै नै मनपर्छ मलाई तपाईँलाई पनि पक्कै मनपर्छ यति बेला अर्पण सुब्बा साँझको व्यवसायमा राख्छौँ पीडा धेरै छन् छन् सानी मलाई हेर्ने आँखा न दुखाए कहिले नि म बसेको मन कि तिम्रा खामा कि तिम्रा खामा पहिरो खा जान्छ यो मनको पाखामा किडा धेरै छन् सिक् नरुसा सानो मलाई हेर्ने आँखा नदुखाए खैदेनीमा बसेकोमा निकै नै मिठो भाका तपाईँहरूले सुनिसक्नु सु? भएको छु अर्पण शुभसाजको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूचमा साथसाथै यति तपाईले तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु लगन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ तपाईँकै दिनभरिको थकान दिनभरिको काम पिर व्यथालाई भए पनि तपाईँबाट टाढा राख्न सक्छौँ कि भन्ने उद्देश्यले कार्यक्रम अर्पण शुभ साँझको व्यवसाय हरेक दिन आउँछौँ र अर्पण शुभ साँझको व्यवसायीसँग सहकार्य गरेको छ सौभाग्य वस्त्रालयले मैले तपाईँलाई जानकारी गरेर राखेको छु सटिङ सुटिङका रेमन्ड कम्पनीबाट ब्रान्डेड सामानहरू चाहिएको छ तपाईँलाई विवाहको लागि व्रतबन्धको लागि आवश्यक परेका छन् यी सामग्रीहरू भनेदेखि तपाईँले सम्झिनुहोला सौभाग्य वस्त्रालयलाई जुन सुराह चोकमा रहेको छ कृषि विकास ब्याङ्कको पहिलो तल्लामा छ प्रोप्राइटर हुनुहुन्छ जीवन बापू सिल्वाल मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न छप्पन्न तिन सय नब्बेमा तपाईँले फोन गर्नुभयो भने अझ धेरै जानकारी त्यहाँबाट लिन सक्नुहुनेछ अझ धेरै कुरा तपाईँलाई थाहा हुनेछ र प्रत्यक्ष जानुभयो भने प्रत्यक्ष त्यहीँ पुगेर हेर्नुभयो भने पक्कै पनि तपाईँले खोज्नुभएको नयाँ नयाँ यो जानकारी सा। साथी सा। सुजनजी के गर्नुहुन्छ? हामी पनि एकदम ठीकठाक छ। के गर्नुहुन्छ यहाँले? म पढ्दै छु ज। कुन लेभलमा? 10 10 मा।, तेन। तेन मा? ला ठिकै छ राम्रोसँग पढ्नु होला। राम्रोसँग पढ्नु पर्छ। अझै धेरै पढ्न बाकी छ है। अ अनि आजहरु पनि शुभ सहज मार्फत चाहिँ सुजानले कक जसमसिले। सरु पात्र हजुरलाई धन्यवाद। त्यसपछि मेरो बाबा, मम्मी, दिदी र मलाई म सुजान भन्ने सम्झे अनि सब भुलै। आउनु फेर फेर नमस्कार, र यति बेला अर्को साथी आइसक्नु भएको छ कुराकानी गर्छु नमस्कार हजुर के थे थे बसी के बसी है बसी को ठिकै छ अलि यो गर्मी समयमा अलिक ख्याल पनि गर्नुपर्छ आफ्नो रोगले समाति हाल्यो भने छोड्न अलिक गाह्रो मान्छ है आज कार्यक्रम खुसी लाग्यो भने विधा हुन्छ है त नमस्कार बम्बी रुभको व्यवसायमा तपाईँलाई पनि आउन मन लागेको छ हामी सँगै सह यात्रा गर्न मन लागेको छ यिनै लोक भाका सँगै रमान मन लागेको छ यो थोरै समयमा धेरै रमाइलो गर्न मन लागेको छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ शून्य पाँच सय बत्तीस र शून्य छपन्न बेला कोही साथी हुनुहुन्छ लाइनमा नमस्कार हेलो हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर रनपा बाह्रबाट oh, कल्पना प्रजा अनि कल्पना जी हजुर खानपिन भयो कि भएन? खाएन भनेपछि खानपिन बनाएर टक्का रेडी गरेर बस्नुभाछ है? अ अनि अर्पण सुभाष कति ग सुन्न हुन्छ? ए सुनारा सन्च फोनै लाग्दैन के गर्नु जति प्रयास गरे फोनै लाग्दैन अहिले पनि फोनै लागेन है? अ बला बला र यहाँ हाने हाने गर्दा यार त बला लाग्यो है। ल ठिकै छ खुशी लाग्यो आ, खुशी अनि अनि सम्झिनु नमस्कार नमस्कार कल्पनाजी हुनुहुन्थ्यो यति बेला र अर्पण सुबस आजको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ व्यवसायमा रहेर मिठा मिठा लुक भाकाहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ र आज पनि तपाईँ आफन्तलाई सम्झिन चाहनुहुन्छ कुनै सन्देश छ नदिन आउने भएको छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ र शून्य छपन्न लागि खुल्लै यो जानकारी गराउँछु र यति बेला हामी अर्को एउटा मिठो भाका तपाईँको माझमा राख्छौँ निकै नै चर्चित भाका हो र तपाईँलाई निकै मन मनपर्छ यति बेला अर्पण सु साँझको यो बसाइमा राख्छौँ यो मिठो भाका तपाईँ सम्पूर्णको लागि गाउँ राक्ष गाया हे भगवान खुसी नै खुसी छ वस्तु नि बस्ने ठाउँमा राक्ष गायालाई हे भगवान खुसी नै खुसी छ वस्तु निवास्ने ठाउँ बसने छा हो बात भेलुका उपालू को मन का शैले न दुख मिना रक्षा मया लगवान खुशी नुशी छा हो रक्षा गरे भगवान् मेरी मायालाई खुसी नै खुसी छ सुने बस्ने ठाउँमा निकै नै मिठो भाका तपाईले सुनिसक्नु भएको छ अर्पण शुभ समाजको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ व्यवसायमा रहेर यस्तै मिठा मिठा लोक भाकाहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ र तपाईँको सम्झनालाई तपाईँको आफन्तसम्म पनि पुऱ्याइराखेका छौँ यदि आउन चाहनुहुन्छ आफ्नो आफन्तलाई सम्झिन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्दैछ मैले भनिराखेको छु शून्य छप्पन्न पाँच त्रिसठी तिन र शून्य छप्पन्न पाँच त्रिसठी तिन तपाईँको लागि खुल्लै छ कृषि विकास ब्याङ्कको पहिलो तलामा रहेको सौभाग्य वस्त्रालयले आजको कार्यक्रमसँग सहकारी गरेको छ जुन शुभार चोकमा रहेको छ तपाईँलाई सटिङ सुटिङ त्यसै रेमन कम्पनीबाट ब्रान्डेड सामानहरू चाहिएको छ सा। विवाहको लागि व्रतबन्धको लागि चाहिएको छ या कुनै अरू समयमा पनि नयाँ नयाँ आकर्षक डिजाइनका सामानहरू चाहिएको छ सा। नयाँ नयाँ ब्रान्डका सामानहरू चाहिएको छ भनेदेखि चाहिँ तपाईँले सम्झिनु होला सौभाग्य वस्त्रालयलाई तपाईँले प्रोडर हुनुहुन्छ अठार चार त्रिपन्न छपन्न तिन सय नब्बेले फोन गर्नुहोस् र अझ धेरै जानकारी लिनुहोला यो आग्रह तपाईँलाई गर्छु र यति बेला अर्पण युवा व्यवसायमा कोही साथी आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु नमस्कार हुनुहुन्छ है? खाना खाना आ, आर्वार थे, आर्वार थे, आर्वार थे खाना तातो सम्झिनु अनि मनकामना गेटले गरेर हामी सङ्गलदै रातिलाई हजुर अनि मेरो माउन्ट एभरेस्ट तथा आदर्श बोर्डिका भाइबहिनी तथा सम्पूर्ण स्टाफहरु उहु अनि मेरो घर परिवार लास्ट टाइम मलाई बदनले चाहिँ सम्पूर्ण भलाई अहोन छ कार्यक्रममा आउनुको खुशी लाग्यो अहिले भनेै छुटिन्छ है अष्ट दिदी नमस्कार नमस्कार बदन जी हुनुहुन्छ त्यति बेला रहर पर्शुभासको व्यवसायमा अर्को साथी पनि आइ सक्नु भएको छ म उहाँ सँग पनि कुरा गानी गर्छु नमस्कार नमस्ते कमाडको बोल्दै हुनुहुन्छ फटाफट सम्झिनुहुन्छ अर्को पन साथी पनि आउने हेलो अह uh -huh, कोही साथी हुनुहुन्छ लाइनमा हजुर नमस्कार ल ठिकै छ मेरो आवाज सुन्न सक्नु भएन जस्तो लागिरहेको छ दुईवटा बाटो तपाईँकै लागि खुल्ला छ सौभाग्य वस्त्रालयले आजको कार्यक्रमसँग सहकारी गरेको छ मैले तपाईँलाई जानकारी गराइराखेको छु नयाँ नयाँ कम्पनीका ब्रान्डेड सामानहरू तपाईँलाई चाहिएको छ अलिकति त्यस्तै ठाउँको खोजीमा हुनुहुन्छ भेटिराख्नु भएको छैन भनेदेखि दे नै सम्झिनै पर्छ सौभाग्य वस्त्रालयलाई जुन सोभाजुकमा रहेको छ कृषि विकास ब्याङ्कको पहिलो तल्लामा छ प्रोपाइटर हुनुहुन्छ जीवन बापु सिलवाल यो जानकारी गराएँ र यति बेला कोही साथी आइसक्नु भएको छ रूपमा सुभाजको व्यवसायमा मoha sanga kura gane garchu namaskar hello namaskar hajur gamajh ko bolde hununcha bakullar dekhi dipa bakullar dekhi dipa dipa ko pashadi ke cha hajur dipa ko pashadi ke cha yem bataru chhan batar kara ko la thikai cha bataru chhan hai hajur ani dipa ji hajur khane pine bhaye ki bhayena hajur hunai cha hunai cha hai hajur bhanepachi banayera basnu bhaye cha hajur अनि को सुन माया नगर्नुहोस् हामीलाई पनि माया गर्नुहोस् है हजुर अनि आज को सम्झिनुहुन्छ कार्यक्रम अब मलाई दिपा सम्झने सम्पूर्णलाई मेरो भाइहरू आशिष अभिषेक भाउजू कमला सम्पूर्णलाई है आफ्नो खुसी लाग्यो राम्रोसँग बस्नु होला है त हजुर हस् ल नमस्कार दिपाजी हुनुहुन्थ्यो पकुलरबाट निकै मैलेसँग कुराकानी गरिदिनु भयो र अरू शुभ साँझ यो बसाईको हामी लगभग अन्तमा पनि आइसकेका छौँ है तिनजेलसम्म तपाईँले अर्पण शुभसाजको युवसाईलाई साथ दिनुभयो तपाईँलाई धन्यवाद नदिइरहन सक्दिनँ धेरै धेरै धन्यवाद दिन्छु र इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अटमन डट कम लगइन गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई धन्यवाद दिन्छु र त्यस्तै गरी यतिन्जेलसम्म जो जो साथीहरूले फोन गर्नुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद दिन्छु आज कार्यक्रममा आउनुभएको थियो प्रसन्नजी विमलाजी सन्तलाजी मन्नुजी सुजन बम्बिराज कमला बदन मिलन दिपा तपाईँ सम्पूर्णलाई धन्यवाद छ पुनः एकपटक र फोन प्रयास गर्नु तपाईँप्रति पनि आभार प्रकट गर्छ र यतिन्जेलसम्मको प्राविधिक साथको लागि रिजनलाई हृदयदेखि नै धेरै धेरै दे धन्यवाद दिदी अर्पण शुभ सजको आजको यो वसायबाट म प्रतीक्षा पनि चुटे, गर्मी छ आफ्नो अनि आफ्नो परिवारको स्वास्थ्यको चाहिँ ख्याल गर्नुहोला हवस् त <laughs> अध्यक्ष इङ्लिस गणित पढाउने धेरै पाइया छ ए अब हामीलाई माया पेरिम सिकाउने मास्टर चाहिएको था। ए अब हामलाई माया पेरिम सिकाउने मास्टर चाहिएको लकै गला एकैटी हरको नाजिक हुन चाहिदो रहिछ कला बिहानदेखि बेलुका campus धाइया छ इंग्लिश गणित पढाउने धेरै भाइया छ ए अब हामीलाई माया पेरिम सिकाउने मास्टर चाहिएछ ए अब हामीलाई माया पेरिम सिकाउने मास्टर चाहिएछ गाँवघरा समाज को दर्पण सुन्न हो रेडीओ आर्पण